तर भयम का बाधीएर काम अनि करने अनुसार आप जीवन बढ़ाउने पहिले यो वन्यजंत को संरक्षण में लगे संस्था डब्ल्यूडब्ल्यू एफ को पूरा नाम के वन्यजंतु संरक्षण कार्यरत डब्ल्यूडब्ल्यू एफ संस्था को पूरा नाम के हो आप जवाब यहां पचपन्न पैंतालीस छ सौ अस्सी पचपन्न पैंतालीस छ सौस में फोन करें टिपा सकू नए आरएस ब्रांच एट जीमेल डट कम वेसबुक को ओपन ग्रुप सेवामा रोटरी में जवाब पोस्ट कर सही जवाब काग हमीप का संभावना रवसर पहचान कर सहायक हुएस्तक धन्यवाद प्रदान करने अब गएको साताको प्रश्न र त्यसको उत्तर गएको साता हामीले सोधेका थियौं नेपालमा अहिलेसम्ममा सबैभन्दा बढी वैदेशिक लगानी कुन मुलुकबाट भित्रिएको छ जवाफ यहाँले नै मिलाउनु भएको छ नेपालमा अहिलेसम्ममा सबैभन्दा बढी वैदेशिक लगानी भारतबाट भित्रिएको छ यो साता हामीले रू ट्राक्टर प्रदीप दितालको सही जवाफलाई चुन्यौं अनि आफ्नो पुस्तकका लागि यो साता भित्रै रेडियो सगरमाथामा आउनुहुन अनुरोध पनि गर्छौं अब आज क्रा कर जीव जन्तु को लोप हाथ अन् अरु जनावर जती मार्ट मैले खा लोपे हन्न लोपोन्मुख जीव अरपरक्र श्रोत संरक्षण में हने समस्या का बारे में आज हम क्रा कर फैक्ट रिसर्च एण्ड एनालाइटिक्स का रिसर्च अफिसर हेम श्रेष्ठ संग तर यही विषय में प्रस्तुति सा संसारमा भएका जति पनि वस्तुहरू छन् नि तिनीहरूलाई सार्वजनिक साझा निजी र क्लब गरेर चार भागमा विभाजन गर्न सकिन्छ हावा आकाशबाट पर्ने पानी घाम सार्वजनिक वस्तुहरूमा पर्छन् त्यसै सार्वजनिक पोखरी कुवा पार्क आदि वस्तुहरू साझा वस्तुहरूमा पर्छन् अनि केवल टीभीका लाइन र इन्टरनेटका तारहरू क्लब अन्तर्गत आउँछन् भने मानिसको आफ्नै घर बगैँचा गाड़ी निजी वस्तुहरूको कोटीमा पर्छन् युरोपियनहरू सबैभन्दा पहिले उत्तर अमेरिका पुग्दा त्यहाँ करोड़ौंको संख्यामा जंगली भैँसीहरू थिएरे त्यसैले जंगली भैँसीहरूको शिकार खेल्ने चलन निकै लोकप्रिय भयो त्यस महादेशमा अन्तमा उन्नाइसौं शताब्दीसम्म आइपुग्दा त जंगली भैँसीको संख्या जम्मा चार सयको हाराहारीमा झर्यो यस्तै समस्या अफ्रिकी महाद्वीपमा अहिले जंगली हात्तीको संख्यामा देखिएको छ त्यहाँ जंगली हातीहरूको संख्या लगातार घटिरहेको छ यसको बहुमूल्य दाँतको लागि शिकारीहरूले गैर रूपमा यसको शिकार गर्ने कारणले नै हात्तीलाई बचाउन धौ भइरहेको हो यसरी गैर रूपमा हात्तीको शिकार बढेपछि अफ्रिका विभिन्न देशहरूले यो समस्यालाई दुई किसिमबाट समाधान गर्न खोजे केन्या तान्जानिया र युगाण्डाले हात्ती मार्नुलाई गैर कानूनी घोषणा गरे र यसको दाँतको व्यवसायलाई पनि गैर कानूनीकै कोटीमा राखे तर पनि यी मुलुकहरूमा जंगली हात्तीको शिकार घटेको छैन यसको ठिक उल्टो अफ्रिकाकै बोत्सवाना मालावि नामीविया र जिम्बावे जस्ता देशहरूमा हात्तीलाई निजी वस्तुका रूपमा राख्न पाइने नियम छ अन्य घर जनावर चाहिँ यसलाई पालेर व्यापार गर्न सकिन्छ त्यसै गरी पालेको हात्तीहरूको शिकार पनि गर्न पाइन्छ यसको परिणाम यी देशहरूमा हात्तीको संख्या दिनानुदिन बढ़िरहेको छ अब हात्तीलाई पालेर यसबाट मनज्ञ आमदानी हुने भएकै कारणले यो जीव लोप हुनबाट बचेको मान्न सकिन्छ नेपालमा पनि संसारमै दुर्लभ मानिएको एक सिंगे गैडा जंगली हात्ती हरिण गोही आदि जनावरहरू पाइन्छ यी जनावरहरूको व्यावसायिक महत्व पनि छ यी जनावरका जनावर विभिन्न भागहरू कुनै औषधि बनाउन कुनै सजावटका लागि त कुनै धार्मिक प्रयोजनका लागि प्रयोग हुन्छ चिनिया परम्परागत औषधिहरूमा त जीवका विभिन्न अंश नभै नहुने वस्तुहरू हुन् त्यसैले यिनीहरूलाई व्यावसायिक रूपमा पालन गर्न सके यिनीहरूको संरक्षण हुनका साथै यस पेसामा संलग्न हुने मानिसहरूले रोजगारीका अवसरहरू पाउनका साथै नाफा पनि आर्जन गर्न सक्थे घरपरको पोखरी नासिँदै जान्छन् तर त्यो सबै कामको साक्षी बनेर बसेका स्थानीयले किन त्यसप्रति चासो देखाउँदैन गैंडा लोप हुने फेरि बाख्रा चाहिँ लोप नहुने यस्तो किन हुन्छ त सङ्कटापन्न जीव र स्रोतको संरक्षणमा किन समस्या आउँछ यसैबारेमा आज हामी कुराकानी गर्छौ फ्याक्ट्स रिसर्च एण्ड एनालाइटिक्सका रिसर्च अफिसर हेम् श्रेष्ठसँग पहिले मैले जिज्ञासा क्यों स्रोत जीव को संरक्षण में कम्युनिटी इन्वे नगरा गेवल इंप्लीमेंट कर त्यसो भए हामी कहाँका प्राकृतिक स्रोत सम्पदाहरू जीव जन्तुहरू नसक्नुमा एउटा नीति मात्र हो भन्दिनँ म तर नीति चाहिँ प्रमुख कारण हो भन्छु जस्तै हामीले हेर्न सकेको छु कि नेपालमा अहिले वनको चाहिँ संरक्षण राम्रो भएको छ कारण चाहिँ हामीले भन्न सक्छौँ कि एउटा सामुदायिक वनले गर्दाखेरि हो भन्न सक्छौँ किनभने जसले चाहिँ सरकारले नै पोलिसी लेभलमै एउटा सामुदायिक वन बनाइदिए चाहिँ गर्न पाउने भनेको हुनाले त्यहाँको कम्युनिटी लेभलमै मान्छेहरू इन्भल्भमेन्ट भएर चाहिँ वनहरू जुन जोगेको छ हो यताको यता त्यसमा पनि नराम्रो भएको छ त्यसमा पनि केही त्यहाँको मान्छेहरूले चाहिँ त्यसको के भन्छ दुरुपयोग पनि गरेको तर मेजोरिटीमा हेर्दाखेरि त्यो काम लागेको छ कि भन्दाखेरि पार्टिसिपेसन मान्छेको पार्टिसिपेसन भएर चाहिँ त्यसको संरक्षण भएको देख्छौँ होइन पनि त्यसो भए अहिले हामी जीव जन्तुको कुरा गर्दा जस्तै अब यो एक सिङ्गे गइरा भनेर भन्छौँ नि हामी नेपाललाई एक सिङ्गे गैराका लागि धेरै नै चर्चित स्थानका रूपमा हामी चिन्छौँ तर हामी कहाँ दुई हजार जम्मा चार सय तिस पैँतिस चार संख्यामा मात्रै एक सिङ्गे गएर थिए र अहिले दुई मा एघारमा आउँदाखेरि यो सङ्ख्या अलिकति बढेर पाँच सय चौतिस पुगेको छ यसमा हुन त त्यो जस्तो अघि यहाँले भन्नुभयो जस्तै गरेर ल सङ्ख्या बढाउनु पर्छ यसबाट फाइदा हुन्छ तिमीलाई भनेर केही त्यस्तो गराइएको त छैन तर पनि सङ्ख्या बिस्तारै बढी रहेको छ नि त त्यहीलाई कसरी लिने त नभए तापनि यसले गर्दाखेरि चाहिँ जुन अल्टरनेटिभ अरू लाभहरू भएको छ जस्तै चुतनमा गैडा हेर्नको लागि भएर जुन चाहिँ पर्यटकहरू त्यहाँ आउँछन् नि त्यसले गर्दाखेरि इन्डाइरेक्टली त्यहाँको व्यवसायहरूमा ब व्यवसायहरू बढ्न बढ्नलाई हेल्प गरिरहेको छ त्यहाँको समुदायको मान्छेहरूमा चाहिँ जैविक विविधताले गर्दाखेरि चाहिँ उनीहरूलाई फाइदा भइरहेको कुराहरू चाहिँ उनीहरूले बुझेको छन् क्या बिस्तारै जागरुक भइरहेको छ त्यसले चाहिँ इन्डाइरेक्टली चाहिँ यो जना के भन्छ गैडाहरू मान्ने व्यक्तिहरूलाई चाहिँ प्रति चाहिँ जुन किसिमको धारणा छ त्यो चाहिँ यिनीहरूले नराम्रै काम गरेको हो भनेर चाहिँ बिस्तारी मान्छेले बुझ्नु थालेको हुनाले चाहिँ यो बढेको हो जस्तो लाग्छ मलाई अब हामीले अफ्रिकाको जङ्गली हात्तीको संरक्षणको कुरा गर्दाखेरि केही मुलुकहरूले हात्तीलाई निजी जनावर वा भनौँ घरमा नै पालना हुने खालका जनावरका रूपमा राख्न पाउने होइन अनि त्यसले गर्दाखेरि त्यसबाट हुने फाइदामा पनि उनीहरू भागीदार हुन पाउने भन्ने व्यवस्था गर्यो र त्यसपछि त्यहाँ जङ्गली हात्तीको संरक्षण सजिलो भयो भनेर एउटा उदाहरण हामीसँग छ तर हामीले यो एक सिङ्गे गैँडा भयो अनि विभिन्न खालका गिद्धहरू यिनीहरूको संरक्षणमा यही नीति त अपनाउन सकिँदैन किन भन्दाखेरि गैँडालाई घरपाल्वाको रूपमा कसरी पाल्ने अब गिद्धलाई हामीले कसरी त्यसरी संरक्षण दिने होइन यस्तो बेलामा त अलिकति हामीले जुन अघि कुरा गऱ्यौँ यो मात्रैले पुग्दैन कि होइन यसमा चाहिँ जनावरहरूलाई चरणको लागि र उनीहरूको जुन किसिमको चाहिँ उनीहरूले बासिस्थान चाहिन्छ त्यसलाई उनीहरूलाई ठुलो एरियाहरू चाहिन्छ होइन ठुलो एरियाहरूमा उनीहरूलाई संरक्षण गर्न सकिन्छ र यसलाई चाहिँ हामीले चाहिँ जुन नेपालमा संरक्षित क्षेत्रहरू गभर्मेन्ट लेभलको मात्र होइन कि हाम्रो यो सामुदायिक वन जस्तो जुन चाहिँ नेपालमा हेर्ने हो भने सोह्र लाख हेक्टर चाहिँ सामुदायिक वनको रूपमा चाहिँ छन् क्या नेपालमा भन्दाखेरि यो क्षेत्रहरूमा हामीले उनीहरूलाई लान सक्छौँ कि जसले गर्दाखेरि चाहिँ उनीहरूको वृद्धि हुन सक्छ किनभने सामुदायिक वनमा आफै त प्रोटेक्टेड हुन्छ त्यहाँ र त्यहाँ चाहिँ चा उनीहरूलाई मानि चाहिँ अलिकति गर्न गाह्रो हुन्छ कि त्यो एउटा उपायबाट उनीहरूलाई लान सकिन्छ उनीहरूको सङ्ख्या बढाउनमा अनि अर्को भनेको यो केही व्यावसायिक फर्महरूलाई नै त्यसमा जुन सामुदायिक वनसँग वनको कम्युनिटी युजरसँग मिलेर चाहिँ व्यवसायिक उनीहरूलाई पालन गर्न सक्छौँ कि जसलाई चाहिँ त्यो हात्तीहरूलाई खानकै लागि भन्दा पनि यो जुन चाहिँ यो आन, के यो यो ते ते ते अब यो एउटा उदाहरण हामीले लियौँ होइन जस्तै अब हात्तीको अफ्रिकी महाद्वीपमा कसरी हात्तीको संरक्षण गरियो जङ्गली जङ्गली हात्तीको भनेर यो एउटा उदाहरणका रूपमा हामी लिन सक्छौँ यो बाहेक अरू यस्तै यो सङ्कटापन्न जनावरहरूको संरक्षणका लागि निजी क्षेत्र अगाडि बढेको यस्ता उदाहरणहरू अरू केही छन् त हामीसँग जस्तै अहिले एउटा हेर्न सकिने भनेको अस्तिजको पालन चाहिँ रूपन्देहमा जो गरेको छ एउटा पर्टिकुलर व्यक्तिबाट सुरु भएको त्यो र यो अहिले चाहिँ अलिकति फैलिरहेको छ उहाँले चाहिँ अहिले त्यहाँको लोकल समुदायहरूलाई चाहिँ अस्तिजको बच्चाहरू रोकाउनुको लागि दिने गर्न खोजिरहनु छ उहाँले जसले गर्दाखेरि अस्तिजको वृद्धि हुने भइरहेछ भन्दाखेरि त्यस्तै हिसाबले चाहिँ त्यो एउटा मोडल मात्र हो र अहिले चाहिँ यसमा अब बिमा इन्सुरेन्सको कम्पनीको मान्छेहरू पनि इन्ट्रेस्ट भइरहेछ जसले गर्दाखेरि त्यहाँको अस्पिसमा इन्स इन्सुरेन्स उनीहरूले इन्सुरेन्स प्रोभाइड गरिरहेको छ भन्दाखेरि अस्पताललाई चाहिनेको लागि जुन चाहिँ खानेकुरा हुन्छ खानेकुरा उत्पादन गर्नुको लागि अरू मान्छेहरू त्यसमा संलग्न भइरहेछ भन्दाखेरि यसरी एउटा जीव जन्तुलाई बताउने सँगसँगै उनीहरूको व्यवसायिक रूपमा चाहिँ उत्पादनको लागि चाहिँ कतैबाट सुरु हुने हो भने उसलाई चाहिँ हेल्प हुने अरू फ्याक्टरहरू चाहिँ सँगसँगै आउँदै जान्छन् जस्तै असुजलाई अब पालनको लागि उहाँले काम गरिरहनु भएको छ भने असुविधको खानाको लागि चाहिँ अरू कसैले काम गरिरहेको छ अनि बिमाको लागि चाहिँ बिमा कम्पनीहरूले काम गरिरहेको छ हो यस्तै तरिकाले सामुदायिक वनसँग चाहिँ प्राइभेट अर्गनाइजेसन मिलेर चाहिँ यदि यस्तो लोकमक जनावरको चाहिँ क्षेत्रमा काम गर्ने हो भने यसलाई गर्न सकिन्छ होला अस्ट्रेलियामा पनि घडियालको खेती भनौँ वा घडियाललाई संरक्षण गर्नका लागि निजी क्षेत्र लागिपरेको यस्ता उदाहरणहरू पनि छन् यो कुरा त अहिले तपाईँसँग कुरा गर्दै याद आयो तर जस्तै यहाँले अहिले भन्नुभयो नि हामी कहाँ हुन त ठोस नीति नै छैन अहिलेसम्मलाई यसरी संरक्षण गरौँ सङ्कटापन्न जनावरहरूलाई निजी स्तरबाट मानिसहरू अगाडि बढौँ भनेर असृजको लागि भनेर यति धेरै कामहरू भइसकेपछि साँच्चै नीति नै कुर्नुपर्छ र अरू अरू संरक्षणका लागि पनि वा हामीसँग अहिले भएकै जे जति छ नियम कानुनहरू त्यसैमा रहेर पनि मानिसहरूले अलिकति प्रयास अगाडि बढाउन सक्छ यसमा अलिकति अप्ठ्यारो के छ भन्दाखेरि हाम्रो नीतिले नै एक त यी जनावरहरूलाई मार्नुको लागि वञ्चित गरेर छ गर्न मार्न पाइँदैन भनेकै छ हाम्रो नेसनल पार्क एन्ड वाइल्ड लाइफ कन्जर्भेसन एक्ट टू थाउजन्ड ट्वेन्टी नाइनले तर त्यो सँगसँगै के पनि छ भन्दाखेरि यो जनावरहरूलाई चाहिँ एक किसिमले जुन चाहिँ व्यवसायमा युज भइरहेको छ जस्तै हाम्रो टुरिजम सेक्टरमा हेर्ने हो भने यो एलिफेन्टको त राम्रो प्रयोग भइरहेको छ भने हामीले किन सामुदायिक वञ्च हामीसँग जो चाहिँ यो किसिमले एउटा बनिसकेको छ भने एउटा नेसनल नीतिलाई अलिकता चाहिँ मिलाएर प्राइभेट अर्गनाइजेसनमा त्यसमा इन्भल्भ भएर चाहिँ यो किसिमको जनावरहरूलाई चाहिँ ब्रिडिङ गर्न पाउने भनेर चाहिँ एउटा बनाउने बनाउने हो भने चाहिँ यो जनावरहरूलाई संरक्षण गर्न सकिन्छ कि औस् र एलिफेन्टको डिफ्रेन्ट केस हो दुवैजना किन भन्दाखेरि हाम्रो इन्डेन्जर एनिमलमै परिसकेका छ एलिफेन्ट हाम्रो एउटा संरक्षण गर्नुपर्ने जनावरमै परिसकेका छ एलिफेन्ट भनी अस्ति चाहिँ त्यस्तो होइन त्यो भएको हुनाले यसमा यो दुइटै कुरालाई एउटै भनेर चाहिँ हामीले कुरा गर्ने हो भने त भन्नुभएको थियो कि नीति आवश्यक छ नीति नै नहुँदाखेरि संरक्षणमा कठिनाई हुन्छ भनेर अब यसो भए अहिले जे जति कुराहरू हामीसँग छन् हातमा नियम कानुन यसमा के कस्तो परिमार्जनको आवश्यकता तपाईँ देख्नुहुन्छ एउटा परिमार्जन भनेर ती जनावरहरूको वार्षस्थानको वरिपरि बस्ने कम्युनिटीको पिपलहरूलाई नै त्यसको संरक्षणमा र उसलाई खानको लागि जुन चाहिँ उनीहरू बेसिकल्ली त्यहाँ आउने हो नि उनीहरूको वरिपरि त्यसलाई नै राम्रोसित यदि मिलाउने हो भने चाहिँ सजिलो हुन्छ चा। अब नीति केसमा हेर्ने हो भने जस्तै पहिला यी जनावरहरू चाहिँ मान्छेहरूसँग नै नबसोस् भनेर नै डिफ्रेन्ट कुराहरू गर्न खोजिरहेछन् जस्तै घरपालुवा को जनावरको कुरा गर्दाखेरि पो मिर्य मान्छेसँगै अलिक उनीहरूलाई नजिक आउने भनेर तर हामी जब बाघको कुरा गर्छौँ वा एक सिङ्गे गैडाको कुरा गर्छौँ यस्तो बेलामा त हामीले कसरी मानिसहरूको नजिकै यी जनावरहरू आओस् वा मानिसहरूको नजिकै यी जनावरहरूलाई लान सकोस् भनेर हामीले सोच्ने त यो पनि त अप्ठ्यारो कुरा हो निकाले अझ राइन जस्तो जनावरको केसमा त झन् डिफ्रेन्ट तरिकाले हेर्नुपर्ने हुन्छ जस्तै बोट बेलाको केसमा कस्तो हुन्छ भन्दाखेरि त्यसको यदि फाइनेन्सियल बेनिफिटहरू चाहिँ के हुन्छ र समुदाय र व्यक्तिलाई पनि के हुन्छ भनेर यदि राम्रोसित बुझाउन सक्यो भने उसले जानकारी पायो भने उसले त्यसलाई राम्रोसँग संरक्षण पनि गर्छ र गरेको पनि छ क्या जस्तै सामुदायिक भवनभित्र पनि हेर्ने हो भने उहाँहरूले जडीबुटी उत्पादन गरेर त्यसलाई एक्सपोर्टसुद्ध गरेको छ क्या अनि टिम्बरहरू अहिले काटेर चाहिँ उनीहरूले बिजनेसम्यानहरूले बेचेको पनि छ भन्दाखेरि विस्तार व्यवसायीकरणहरू भइरहेको छ भने यो जनावरको केसमा चाहिँ अझ राइनको केसमा त अझै गाह्रो छ क्या किनभने यिनीहरूलाई एक त चरणको क्षेत्रहरू बिस्तारै मान्छेहरू वरिपरिको बासिन्दाहरू बिस्तारै बढ्दै पनि गइरहेछ त्यसले पनि सानो बनाइरहेछ चरणको क्षेत्रहरू अब अर्को भनेको सरकारी स्थलबाट पनि ठोस काम चाहिँ भएको छैन त्यो सँगसँगै अब जो चाहिँ त्यहाँ वरिपरि बस्ने व्यक्तिहरू हुन्छ उहाँ चाहिँ आर्थिक रूपले गरि भएको हुनाले चाहिँ सानो पैसाको लोभमा पनि उहाँलाई चाहिँ त्यस्तो काम गर्न लगाउन सकिन्छ क्या त्यो पार्ट एउटा छ होइन त्यो सँगसँगै उनीहरूलाई चाहिँ मानिसकोमा चाहिँ मानिस मानिसको जुन बस्तीमा चाहिँ नावस भन्नुको लागि चाहिँ करेन्टको जालीहरू लाउनुभन्दा पनि अहिले जुन एउटा यो प्रयोग पनि गरेको छ होइन नेपाल ट्रस्ट फर नेचुरल कन्जर्भेसनले र बायो डाइभर्सिटी सेन्टर र इलिफेन्ट एट इन्टरनेसनलले यो जुन चाहिँ न्यु सोलर पावर भनेर फेन्स उनीहरूले लगाएको छ यो फेन्स यो चाहिँ यो तारको जालीले चाहिँ उनीहरूलाई चाहिँ यो किसिमको त्यसको नजिक जाने बित्तिकै एउटा आवाज निकाल्छ र उनीहरूतिर पनि जान चाहँदैन कि यो यस्तो किसिमको मेथडहरूले चाहिँ यिनीहरूलाई जनावरहरूलाई चाहिँ मार्नुको लागि मान्छेहरू आउनु नपर्ने र जनावरहरू पनि उतापट्टि जाने कम हुन्छ कि अनि अर्को भनेको अब ती बस्तीहरू भन्दा पनि ती बस्तीहरू वा ती जनावरहरू त्यहाँ आउनुको कारण चाहिँ के भन्दाखेरि यो मेजर चाहिँ जुन चाहिँ पपुलेसनहरूको वा जनसङ्ख्या वृद्धिसँग चाहिँ जनसङ्ख्याहरूको के अरे मानिसहरू चाहिँ जङ्गलको नजिक नजिकको जुन बसे छ राखि भनौँ न एउटा अर्गनाइजेसनको कारणले गर्दाखेरि पनि एउटा हो जस्तो लाग्छ मलाई त्यस केही सेक्टर चाहिँ हामीले जनावरहरूको लागि छुट्याउनु कि त्यहाँको संरक्षण गरे बापत चाहिँ उनीहरूलाई अल्टरनेटिभ रूपमा चाहिँ के फाइदा हुन्छ वड़ा वड़ा हो। प्रस्तुत Facts, Research and Analytics का मुख जीव अरपर का स्रोत संरक्षण में एक में वन्यजंतु को संरक्षण में लगीपरिक संस्था WWF को पूरा नाम के हो यहां जवाब पचपन्न पैंतालीस छ सौ अस्सी पचपन्न पैंतालीस छ सौ एक्सी में फोन करीम कम में ईमेल होने फेसबुक को ओपन ग्रुप सेवाटरी मेंवाब पोस्ट कर अब भने यो स्तम्भबाट छुटिने बेला भएको छ समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढ़ाउको अर्को अङ्क लिएर हामी फेरि आउनेछौ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरूड गर्न सक्नुहुन्छ